हजुर दक्ष तथानुभवी मिस्त्री बा तैयार तैयारी झाल ढोका चौकोश खापा पल्ला शुभ विवाह शुभ कार्य को फर्नीचर विभिन्न आकर्षक फर्नीचर चाहिए संपर्क सायराम फर्नीचर उद्योग रत्नगर थी आदर्श नगर टोल प्रोप्राइटर धनराज डी फोन शून्य छपन्न पांच बैसठी आठ सैतीस मोबाइल अंठानब्बे पांच पचास बैसठी आठ सैंतीस स्वागत गर्न चाहन्छु पाँच मेगामा अर्पण शुभ साँसको अर्को एउटा रमाइलो बसाइली आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा सको व्यवसाय लिएर हामी हरेक दिन साझ आउने गर्छौँ सात बजे पछाडि करिब करिब साथीसम्म तपाईँसँग रहन्छौ र मिठा मिठा रमाइला खालका लोक भाकाहरू तपाईँको माझमा राख्छौँ अनि तपाईँको सम्झनालाई तपाईँको आफन्तसम्म पनि पुर्याउछौ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटाबाट हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस खुल्लै छ फोन प्रयास गर्नुहोला र आजको अर्पण शुभ साहजको व्यवसायीसँग साईराम फर्निचर उद्योगले सहकारी गरेको छ यदि तपाईँलाई विवाह फर्निचरका सामानहरूको आवश्यकता परेको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला सधैँ साईराम फर्निचर उद्योगलाई जुन रत्नगरतिर आदर्शनगर टोलमा रहेको छ स्वागत खाना भयो कि के गर्नु आज का दिनभरि आज दिनभरि काठमाडौँ गरेर भहर ठिकै छ अनि राज दाईलाई पनि अनि मेरो साथी हुनुहुन्छ म भोलि काठमाडौँ जाँदैछु केही समयको लागि जहाँ भए तापनि अनि अनि सुन्नु नाम लिन्छु ल हल्का फटाफट छोटो हुन्छ निरु तामाङ निशा तामाङ कल्पना तामाङ सन्जु चौधरी राधा कुंर तारदा खनाल सङ्गीता केसी उमा बानिया गोमा राई मगर ज्योति मगर नम्बिता गुरुङ लक्ष्मी गुरुङ नम्रता चौधरी पार्वती लामा सुषमा गुरुङ मिना गुरुङ सानु गुरुङ अङ्किता ऊपाने सलिना बाष्टिना श्रेष्ठ रोश्मी तामाङ अञ्जना सातपुटा निराज सुवेदी प्रतीक्षा भट्टराई सवि सविना थापा सोनिया थापा सपना थापा कविता तिवारी सर वतौला सरिता निरु गुरुङ अनि mm -hmm. निरु सा मगर सम्झना गुरुङ मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ पवनजङ भण्डारी भरत मनोज गुमेल भमण्ड राणा मगर सरोज लामा दीपक आचार्य धर्म बस्ने सुदन तामाङ सञ्जुक mm -hmm. कणेल पूर्ण थामा जनकसा पृथ्वी डुमराको ढिरा सुवेदी अनि सुन्नु न ने विष्णु नेपाली निलम सुजको यो स्वागत गर्छु नमस्कार दिदी हजुर सरोज लामा जुटपानीबाट अनि के छ सरोजी नयाँ नौलो खबर दिदी के गर्दै हुनुहुन्थ्यो राधा कर्वती लामा निरु तामाङ प्रमिला आली निशाद तामाङ सविता आली रञ्जिता राणा मगर वर्षा लामा घन्डा राणा मगर र अर्जको व्यवसायमा आज मैले तपाईँको लागि निकै नै रमाइलो रमाइलो लोक भाकाहरू लिएर आएको छु र यति बेला तपाईँको लागि राख्छु रामजी खाड अनि मुना थापाको आवाज रहेको भाका तिमी राम्रो Hey! <laughs> <laughs> chori तपाईँले निकै नै रमाइलो खालको भाग तपाईँले सुनिसक्नु भएको सर्पण शुभ साँझको यो विषय तपाईँ साईराम फर्निचर उद्योगले आजको कार्यक्रमसँग सहकार्य गरेको छ यदि तपाईँलाई झ्याल ढुका बनाउने मिस्त्रीहरूको आवश्यकता परेको छ खोजीमा हुनुहुन्छ भनेदेखि तपाईँले सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई त्यहाँबाट चाहिँ तपाईँले झ्याल बनाउने मिस्त्रीहरू चाहिँ भेट्न सक्नुहुनेछ र यदि तपाईँलाई चाहिँ दक्ष तथा अनुभवी मिस्त्रीबाट तयार गरिएको तयारी झ्यालडुकाको चौकुस खापा पल्ला विवाहको लागि शुभ कार्यको लागि आवश्यक परेको छ फर्निचरका सामानहरू घरसी सजावटका लागि आवश्यक परेको छ अथवा तपाईँलाई बनाउनु परेको छ भने तपाईँले सधैँ सम्झिनुहोला सि साईराम फर्निचर उद्योगलाई जुन रत्नगरतिर आदर्शनगर टोलमा रहेको छ प्रोभाइडर हुनुहुन्छ धनुराज डल्लाकोटी फोन नम्बर शून्य मोबाइल नम्बर अठानब्बे रहेको छ र यति बेला अर्पण शुभसा आजको व्यवसायमा अर्को साथी हुनुहुन्छ नमस्कार।, Hello? Hello? नमस्कार. नमस्कार. नमस्कार, नसुन्ने नसुन्ने एको है कहाँबाट हुनुहुन्छ घरमै हुनुहुन्छ कतिखेर फर्किनु भयो ल ठिकै छ अनि अर्पण सुबसा तर फोन चाहिँ कहिले गर्नुहुन्छ अनि आज तपाईँले सम्झिने चाहिँ सम्झिने किन र <laughs> गीत गाउन मन लागेछ होइन त्यस्तो होइन गाउनु मन लाग्छ तपाईँलाई आउँछ लु गीत सङ्गीतलाई माया गर्नुहुन्छ भने गाउन पाइन्छ नि किन पाइँदैन र म सोमबारको दिनमा चाहिँ विशेष गरी गीत गाउनै पर्छ है भनेर भन्छु सबै साथीहरूलाई तर अरू दिनमा पनि तपाईँलाई चाहना छ भने तपाईँले मनपर्छ गीत सङ्गीत भने गाउनुहोस् न सोमबार अब जे होस् त भएन नि त गाउनुहोस् भनिराखेको थिएँ तपाईँले नै गाउनु भएन नि त होइन अनि मेरो कतारमा काम गर्छ नमराज पौडेल मेरो भाइ कुर्ती सुवितिर र यहाँ ओल्तिर पल्तिर छोरीहरू रीति किर्ति प्रयाग रुशमा पौडेल अनि सीता रिजाल भनेर तिमी सम्पूर्णलाई पनि हुन्छ सीताजी अहिले भने विधा हुन्छ है त नमस्कार सीताजी आउनु भएको थियो बेला पछोलीबाट र अर्पण सुमा अर्को साथी पनि हुनुहुन्छ त्यस्तै लाग्यो हाम्रो भदीलाई बिर्सेको त छैन होइन तर पनि नसम्झ जस्तो गरिदियो कि <laughs> अनि किस जी? के कति बस्नु कहिले अनि आज चाहिँ बदनजीले सम्झिने गर्नु नमस्कार मदनजी हुनुहुन्थ्यो मैलेसँग कुराकानी गरिदिनु भयो र यति बेला भने अर्पण शुभ सहजको व्यवसायमा तपाईँको लागि अर्को एउटा मिठो भाका aya kobari ma dole bamara re fulkura sai ma bole bamara re fulkura sai ma bole bamara re fulkura sai ma bole hamara re fulkura sai ma bole bamara खा गाई मेरा बारी बनाए यही जन्मस पहिले खान माया गोबारीमा अमरा मरा माया गोबारीमा सैमा भूले हमारा कुंकुरा सैमा भूले हमारा कुंकुरा सैमा भूले हमारा कुंकुर सैमा भूले हमारा भएको तपाई लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगामा सा, र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र यति भने कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हुनुहुन्छ रामलोन अनि राजय हुनुहुन्छ राधे श्यामलोन भन्दै हुनुहुन्थ्यो उहाँसँग कुरा गर्दा गर्दै फोन काटियो कि यस्तो लागिरहेछ फेरि प्रयास गर्नुहोला अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ तमाङ अनि कल्पनाजी खाना भइसक्यो कि बन्दैछ किसके खाना बनिसके दिदी अब ए भने पछाडि कार्यक्रम सके पछाडि भनेर बसिराख्नु भएको छ है छिटो छिटो सकिउँ त मैले ठिकै छ त्यसो भए अहिले माग्दिनँ म पनि है हुन्छ साथीहरू मेरो मेरो विदेशमा रहनुहुनेको लागि कल्पना नमस्कार कल्पनाजी यति बेला है विष्णुजीले एक पटक दराई? दराई खाना खाना कि अनि भनिदिनुहोस् न अनि मेरो गुलर भाइ गणेश कृष्ण राकेश अनिल, मलाई किन्ने नचिन्ने नमस्कार यति बेला अर्को शुभसा आजको व्यवसायी सँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर मिठा मिठा रमाइलो रमाइलो लोक भाकाहरू प्रस्तुत गरिराखेका छौँ र तपाईँको सम्झना तपाईँको आफन्तसँग पनि हामीले पुर्याइराखेका छौँ र आजको कार्यक्रमसँग साईराम फर्निचर उद्योगले सहकार्य गरेको थियो तपाईँलाई मैले जानकारी गराएँ यदि तपाईँलाई फर्निचरका सामानहरू चाहिएको भने चाहिँ तपाईँले सबै सम्झिनु होला साईराम फर्निचर उद्योगलाई जुन रत्नगरतिर आदर्शनगर टेलमा रहेको छ फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी आठ सय पैँतिस रहेको छ यो जानकारी तपाईँलाई छोड्दै आजको कार्यक्रमको भने हामी अन्तमा आउँछौँ बिदा हुनुपर्छ है तिनजेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो कार्यक्रम अवधिभर सुनेर बस दिनुभयो मसँगै रहिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकी कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र फोन गर्नुहुने तपाईँ प्रति त हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँ प्रति पनि आभारी छु र विशेष विशेष आभार प्रकट गर्छु मेरो आवाजलाई तपाईँको रेडियो श्रीसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णुप्रति हवस् त अर्को शुभको आजको यो बसाइबाट म प्रतीक्षा पनि विधा हुन्छु नमस्कार हरी होला माया एस्तो पानाले कुइ कुइ कुइ ओ तिमी जै ब्यूटी फुल्छैन रुको तिमी जै ब्यूटी फुल्छैन हरी कु ति फुल्छैन हरी कु का तिमी जै ब्यूटी फुल्छैन रुको माया पाए जीवन में मैयाटिशेट झल्ले आंटे आज दाड़े काटिश फुल छैन तिमी चै द्यौबी फुल छैन तिमी जे द्यौबी फुल छैन तिमी जे द्यौ बेफुल छैन आज को दर्पण सुनो हो रेडियो अर्पण